स्वार्थमा लिप्त राजनीति दिन प्रतिदिन बढेको बेरोजगारी समस्या ओछ्यानबाट पूर्ण चन्द्रमा देखिने घर आमाको फाटेको चोली बाबाको उत्रेको डोबी र भाइ बहिनीहरूको मलिन अनुहार असल समाज र रा स्वाभिमानी राष्ट्रको परिकल्पना जवानीका रङ्गीन सपनाहरूलाई तिलन्जाली दिएर हरियो पासपोर्टमा जवानी धुतो राख्दै प्रवासीयको पनि वर्षौँ बितेछ निरन्तर सोह्र सत्र घन्टा काम थाकेको शरीर दुखेको मन लिएर कोठामा फर्काउँदा पनि आफू कुन एङ्गलबाट जिउँदछु भन्ने सोच्न बाध्य हुन्छु हाई कस्तो नर्कमय जिन्दगी न प्रेम न आशीर्वाद यही परिचित छु म वर्षौँदेखि कहिलेकाहीँ मध्यरातमा झस्किन्छु उठेर टाढा देखिने बादलका थुम्काहरू निहाल्छु कतातिर पर्छ होला मेरो घर सोच्दा सोच्दै रात बित्छ उज्यालो भएपछि चराचुरुङको चिरबिर आवाज सुन्छु लाग्छ यिनीहरू मलाई स्पर्पर्पर्पर्श गरेर मेरो घरसम्म पुगुन् र मेरी आमालाई मेरा सुखद समाचार सुनाइदिउन् म हरेक रात चिसो सिरानीसँग निदाउँछु भित्री मनमा घर परिवारलाई न्यानो राख्ने सपना अझै जीवित छन् एक साँझ कोरियामा बेसरी झरी पर्यो झ्यालबाट हेर्दा टाढा टाढासम्म सेते फुलेका साकुराका फुलहरू देखिन्थे म तिनै फुलहरू निहाल्दै आफ्नो नियति सम्झिन्थे फुलका पत्र पत्रबाट पत्र तप खसेको पानीमा सधैँ मोहित हुन्थे हरेक दिन पराईभूमिमा आफ्नो निधारबाट तपतपी खसेको पसिनामा मेरो देश र राष्ट्रियता चस्स थियो बाहिर परेको पानीको असर मनसम्म पुग्थ्यो हामी सानो छँदा जब पानी पर्न सुरु हुन्थ्यो बाबाले कान्लातिरको गुशान बटुलेर बाल्नुहुन्थ्यो हामी साना बच्चाहरू खुसी भएर हेरिरहन्थ्यौँ अहिले एउटा यस्तो समय छ बाबाको आँखामा आँखा जुदाएर नबोलेको पनि वर्षौँ बितिसक्यो सानो छँदा बाबा छोराछोरी हुर्काउने चिन्ता थियो अहिले हामी ठुला भयौँ कहिले देख्न पाइन्छ भन्ने चिन्ता छ मन सिमलको भुवासरी हुन थाल्यो घरमा छाउन्झेल दिनको एकपटक गाउँ नडुली रातभर निन्द्रा लाग्दैन थियो गाउँदेखि पल्ला गाउँसम्म सबै आफन्त लाग्थे अहिले कोठादेखि कम्पनी अनि कम्पनीबाट कोठा नै सिङ्गो संसार मान्दै बस्नु परेको छ सिरकबाट टाउको निकालेर फेसबुकमा एउटा स्ट्याटस पोस्ट गरे प्रेमको फराकिलो संसारमा बस्ने मान्छेको मन किन यति साँगोरो हुन्छ पोस्ट गरेको एकैछिनमा साथीहरूले आफ्नो बुझाइ र क्षमताअनुसारको कमेन्ट गर्न थाले सामाजिक सञ्जालले भौतिक दुरीबाट टाढा भएका मान्छेहरूलाई आत्मीय बनाइदिएको छ पछिल्लो पुस्ताले सामाजिक सञ्जाललाई सदुपयोगभन्दा दुरुपयोग बढी दुरु गरेको देखिन्छ सकारात्मक सृजनशील प्रेरणात्मक वैचारिकभन्दा पनि नकारात्मक र सतै बहसमै केन्द्रित युवा पुस्ता देखेर मलाई भने नमजा लाग्छ म फेसबुक चलाउँदै थिएँ अन्तिममा आफ्नै पोस्टमा आएको एउटा कमेन्टमा गएर टक्क अडिएँ कमेन्ट यस्ता थिएँ सम्झनाका बाछिट्टामा रोजेर प्रेमको फराकिलो बाटोमा हिँड्न निकै कठिन हुँदोरहेछ म कुनै केटीको कमेन्टमा आकर्षित भएँ त्यसकारण उसको प्रोफाइल नयरी बस्नै सकिनँ नाम तारा रहेछ उसको प्रोफाइल हेर्दै गर्दा यस्तो लाग्यो भगवान्ले उसलाई फुर्सदमै बनाएको होलान् आजसम्म यति राम्रै युवतीसँग भेट नभएकोमा मनमने पछि तो पनि लाग्यो कलर गरेको लामो सिल्की कपाल टाउको माथि राखिएको कालो चस्मा पहेँलो टी सर्ट अनारका दाना जस्ता दन्ते लहर बाक्लो कालो आँखी बाउ आइ लाइनरले सजाएका हातमा क्यानको क्यामरा अरे वा उति बेलाको किलियो पेट्रा जस्तै सुन्दरी उसको प्रोफाइल निकै आकर्षक थियो अझ भनौँ बिहानीमा घामको पहिलो चुम्बन पाएर मसक्क मस्किएको धौलागिरी हिमाल जस्ती उसका फोटा हेरिसकेपछि टाइम लाइन नयरी बस्नै सकिन सायद संसारको कुनै पनि युवक नहोलान् यति राम्री युवतीको फोटो देखेपछि टाइम लाइन बस्न सक्ने म पनि अपवाद हुन सकिनँ टाइम लाइन हेर्दै जाँदा थाहा भयो उसले राष्ट्रिय स्तरका पत्रिकाहरूमा आफ्ना तर्क र विचारहरू समायोजन गरेर लेख लेखहरू लेख्दिरहेछ कतिवटा त लिङ्क खोलेरै पढेँ कति मिठो लेखाएँ कतै दर्शन कतै तर्क मेरो मनले रोजेजस्ती केटी ब्युटी विथ ब्रेन म छक्क परेँ उसलाई उसको व्यक्तित्वलाई मैले मनमनै मन, मन पराएँ सुन्दरता र बौद्धिकतामा दुवै अपल मैले फेसबुकको स्ट्याटसबाट मन पर्न त सकिनँ तर उसका हरेक कुरा मलाई प्रिय लागे ऊ वर्ल्ड टपर भएर मेरो मनमा बसी उसको टाइमलाइन लाइन नियाली रहेँ त्रिभुवन विश्वविद्यालय अगाडि फुलेका सिरिजको फुलसँग खिचेका फोटो देखेँ घन्टाघर रानी फोटो राख्न भ्याएकी रहेछ मलाई उसका हरेक क्रियाकलाप दामी लागे फोटोमा देखेको उसको मुस्कान देख्दा थाहै नपाएँ म पनि आफै भित्र मुस्कुराएछु मुसुक्क उसको एउटा स्ट्याटसले मेरो मन निकै छोयो प्रेमहीन सम्बन्ध बलात्कार हो प्रेममा कहिले बलात्कार हुँदैन बलात्कारमा कहिले प्रेम खोज्नु भनेको कहिले नदेखेको मान्छेलाई सम्झन खोज्नु जस्तै हो आहा ऊ पनि मिठी उसका स्टाटस पनि मिठा मैले कमेन्ट गर्न खोजेँ तर शब्द भेटिनँ म त उसकै टाइम हेर्दै काल्पनिक संसारमा पो हराइ छु नमस्कार लेखेर म्यासेज पठाउँदै उसले वास्तविक धरातलमा ल्याइदिए म दङ्ग ऊ सामान्य केटीभन्दा फरक केटी हो फर भन्ने प्रोफाइल हेरेर मैले थाहा पाइसकेको थिएँ ताराको व्यवहार पनि उस्तै रहेछ सुन्दर बौद्धिक र संस्कारिक केटी हो भन्ने उसकै म्यासेजबाट झल्किन्थ्यो पहिलो भेटमा नै केही औपचारिक केही अनौपचारिक र केही रमाइलो कुरा भए उसले मलाई तपाईँको लेख रचना मन पर्थ्यो अनि फलो गरेको भनेर सुनाए म दङ्ग पढेँ त्यस दिनपछि निरन्तर रूपमा अलिअलि च्याट गफ सुरु भएँ ऊ यति मिठोसँग बोल्थेँ म दिनभरको थकान नै बिर्सिन्थेँ उसँगको हरेक पल मलाई प्रिय लाग्थ्यो च्याटमा गफ चल्दा बेला मलाई सिरियस बनाउँथे र अन्त्यमा जिस्केको स्टिकर पठाउँथेँ लगभग दुई तिन महिनाको अन्तरालमा निकै कुरा भए नियमित कुरा हुन थालेपछि लाग्यो लाग्न थाल्यो म ऊप्रति आकर्षित पो छु कि खै बौद्धिकता हो कि सुन्दरता अथवा के कुराले म आकर्षित भएँ त म आफैले मेसो पाउन सकिनँ एक साँझ जिस्कँदै सोझे मैले मेसेज गर्दा रिसाउने कोही छ कि नाइ रहेछ भने म के खोज थे ऊ एक अफलाइन भे एकमाइल को इमेजी पठाएं मैं भि मुस्कुराए मेरे पुरुष मन उसे देखने बितीक विचलित उसले तो उस नदेख्प मिचलित नहीं थे यो प्रेम हो कि आकर्षण व निमित संवाद प्रतिफल मेरे मन छिन में उड़े उसेसंगेरे जसो मसंग कंफर्टेबल हो मैले पनि हरेक कुरामा इन्जोय गर्थेँ यति राम्रै मान्छेलाई विवाहको प्रस्ताव त कति धेरै आउँछन् होला है एक दिन मैले कुरै कुरामा सोधेँ उसले सिरियस स्टिकर पठाएँ सधैँ हाँसी खुसी बोल्ने केटी विवाहको कुरा गर्दा किन यति रिसिरियस देखेँ प्रश्न सोधेकोमा आफैसँग नमज्जा पनि लाग्यो ऊ बोल्दा केही नभने अफलाइन भए भोलिपल्ट मैले उसलाई भिडियो कल गर्न आग्रह गरेँ सुरुमा त मान्न तयार भएन देरी कर गरेपछि उसैले कल गरी भिडियो कलमा पनि उस सिरियस नै देखे मसँग खास कुरा गर्न खोजिनँ अचानक आएको परिवर्तनले मेरो पनि मन मथिङ्गल हल्लियो खासै कुरा भएन मेरो इमेल आइडी मागेर अफलाइन भए उसले मेरो इमेल आइडी मागेपछि मलाई पनि खालि मेल चेक गरिरहन मन लाग्न थाल्यो आइडी मागेको चौबिस घन्टापछि इनबक्समा रातो सिग्नल देखा पऱ्यो मैले लामो सास फेरि आगोले पोलेको घाउमा बरफ लगाए जस्तै भयो आफ्ना नियमित काम र दैनिकी समेत बिर्सेर हतार हतार उसको मेल पढ्न थालेँ मेलमा लेखिएको थियो डियर लेखक जुन प्रश्न कसैले नसोधे हुन्थ्यो जस्तो लाग्छ त्यही प्रश्न धेरैले सोध्छन् यस मामिलामा तपाईँ पनि अछितो रहन सक्नु भएन म जान्दिनँ पवित्र मित्रतामा कसैको व्यक्तिगत जिन्दगीले कतिको महत्त्व राख्छ प्रेम र विवाहमा मेरा आफ्नै तर्क धारणा र भोगाइ छन् बाहिरबाट हेर्दादेखि नै रङ्गीन सम्बन्धको भित्री भिक्का पनि म सजिलैसँग अनुमान लगाउन सक्छु म एउटी विवाहित केट हुँ यस्तो सुन्दा तपाईँलाई अचम्म लाग्ला तर वास्तविकता स्वीकार्नेको विकल्प नै छैन म तपाईँको लेखलाई आफूलाई जत्तिकै प्रेम गर्छु प्रेम गर्नु मन पराउनु र विवाह गर्नु अलग अलग कुरा हुन् प्रेम गर्ने मान्छेले सहारा दिन्छ संरक्षण गर्छ र सधैँ आफू हुनुको आवाज दिलाउँछ भनिन्छ चा। नि फुललाई प्रेम गर्नेहरू पानी हालेर जान्छन् र मन पराउनेहरूले चुँडेर लैजान्छन् चुँडिएको फुल ओहिलाएपछि बेवारिसी भएर भुइँमा फ्याँकिदिन्छन् तपाईँलाई प्रेम गर्छु या गर्दिन पनि लेखकको रूपमा प्रेम गर्छु र व्यक्तित्वको रूपमा सम्मान गर्छु अँ साँच्ची म विवाहको पो कुरा गर्दै थिएँ अठार वर्ष हुँदा मेरो विवाह भयो अहिले म चौबिस वर्ष कि भएँ डेयर लेखक तपाईँलाई थाहा नै छ नेपाली समाजको वास्तविकता सभा सम्मेलन र सामाजिक सञ्जालमा नारी स्वतन्त्रता र मुक्तिको सवाल जति उठाए पनि वास्तविकतामा नारीहरू अहिले पनि परनिर्भर नै छन् पाहाडका गाउँ गाउँ र तराईका भित्री बस्तीहरूमा नारी, गाँ बस्ती नारी स्वतन्त्रता र अधिकारको अवस्था नहेरी सहर र रा राजधानीका तारे होटलहरूमा सेमिनार गरेर नारीको अवस्था माथि उठेको छ भनेर मूल्याङ्कन गर्ने कथित डलरवादी महिला अधिकारमै देखेर मलाई घृणा लाग्छ वास्तविकतामा अहिले पनि समाज र परिवारभन्दा माथि उठेर आफ्नो चाहना र इच्छा र सपना अनुसार स्वतन्त्र तरिकाले आत्मनिर्णय गर्न सक्ने नारीको अवस्था नगण्य मात्रामा छ आर्थिक राजनीतिक सामाजिक र रा सांस्कृतिक परिबन्धले बाँधिएको नारी स्वतन्त्रता र अधिकार पछिल्लो युवा पुस्ता या भनौँ मैले पनि भत्काउन नसकेकोमा कता कता मलाई अहिले ग्लानी हुन्छ सत्र अठार वर्षको भएपछि माइतीमा राख्नु हुँदैन भन्ने गलत मानसिकताको ज्वरो अझैसम्म गाडिएको छ छोरीलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने भन्दा पनि धनी र सम्पूर्ण केटासँग विवाह गरेर छोरीलाई सुख हुन्छ भन्ने धारणा आज पनि कतिपय ठाउँहरूमा जीवित नै छन् छोरीलाई आत्मनिर्भर बनाउनुपर्छ भन्दा पनि ज्वाइँको आर्थिक हैसियत कस्तो छ भनेर आफूभन्दा सम्पन्न खोज्दै आफैलाई निरीह र परनिर्भर बनाउने समाजमा मेरो परिवार पनि अपवाद हुन सक्नु भएन आफैलाई रित्याएर परिवार आफन्त र समाजको इज्जत जोगाउँदा जोगाउँदै कति नारीको जिन्दगी ध्वस्त भएको छ कति नरकीय जीवन जिउन बाध्य भएका छन् हो म पनि त्यही समाजको एउटा यथार्थ पात्र हुँ हाम्रो पाहाड घर स्याङ्जाको पुतली बजार मैले कक्षा बाह्र दिएपछि घरमा विवाहको कुरा चल्यो त्यसो त विवाहको कुरा म एघार पढ्दादेखि नै चल्न सुरु गरेको थियो तर मेरो लक्ष्य र उद्देश्य निकै फराकिला थिएँ मैले विवाहको कुरालाई खासै महत्त्व दिइनँ मलाई विवाहबारे रुचि इच्छा आवश्यकता केही पनि थिएन धेरै केटाहरूको कुरा आएपछि पारिवारिक दबाव म माथि बज्रियो पुतली बजारमा घर भर्खर युवी बसेर आएको केटा असल इमान्दार र धनी छ भन्ने आफन्ततिर परिवारबाट नियमित दबाब पर्न थाल्यो म बिलक बन्दमा परेँ जिन्दगी मेरो थियो रहर र निर्णय अरू चल्ने सम्भावना देखेँ म फेरि एकपल्ट कटपुटनी ठहरेर त्यही सामाजिक चेतनाको परिबन्धमा पछारिन पुगेँ त्यति बेला ममा विद्रोह गर्ने क्षमता थिएन असमाझदारीमै समाजदार भएँ र समाजदारीमै असमाजदार भएँ म केबाट के भएँ आफैले पत्तो पाइनँ अन्त सबैको जित भयो मेरो सपना भविष्य र जवानी भौतिक सम्पत्तिसँग साटियो होना तो में चेलीबेटी बेचबिखन लैरकानूनी मान तर धन सम्पत्ति रविष्य को लोप देखा मेरे इच्छा चाहना रपना नहीं नबुझी परिवार ने नहीं वैधानिक रूप में बेचे एवं निरीही केटी होने का आवास करें मेरे जिंदगी में बाइक सब को निर्णय चलो उसको ईमेल पढ़ते चिट चिट पसिना आयो मोटू में कंपन भे अगाड़ी को बाकी ईमेल पढ़ते गए मलाई आजसम्म जुन कुरा सदैव जोगाउनु नारीको इज्जत त्यसैमा लुगेको छ भनेर सिकाइएको थियो बिहे भएको पहिलो रातमै आफ्नै श्रीमान भनाउँदाबाट मैले त्यो कुरा जोगाउन सकिनँ या भनौँ हरेक रात बलात्कृत हुन थाले मैले यो कुरा कसैलाई पनि भन्न सकिनँ तर मलाई भेट्नेहरू बिहेपछि तिम्रो इज्जत बढेको छ भनेको सुन्दा मलाई अचम्म लाग्यो के मेरो इज्जत परनिर्भर हुँदा बढ्ने हो र प्रेम सम्मान अर्काको चाहना इच्छा विपरीत राखिने सम्बन्धहरू आखिर बलात्कार नभएर के हुन् त नारी सहनशीलताको खानी हो धरती हो पृथ्वी हो आधा आकाश हो सायद त्यही गुणी होला मैले विद्रोह गर्ने भन्दा पनि त्यही घरमा सबैसँग मिलेर सुन्दर घर बनाउने सपना देख्न थालेँ आमा बाबाको र आफन्तको मन राखिदिनकै लागि आफ्नो बानी चाहनालाई तिलन्जाली दिएर सबैलाई खुसी पाल्न थाले आफू रित्तेर पनि सबैलाई प्रेम र सम्मान गर्न थाले या भनौँ समाजको संस्कारी बुहारी बन्ने प्रयास गरिरहे तर सम्बन्ध एकजनाले मात्रै राम्रो गरेर रा नटिक्ने रहेछ मान्छेहरू पनि एउटा निश्चित बिन्दुसम्म मात्र आफूहरू रित्तिनेर झुक्न सक्ने रहेछन् त्यो घरमा मेरो हैसियत एउटा रोबोटको भन्दा बढी केही देखिनँ आर्थिक सम्पन्नताको घेराभित्र मेरो स्वतन्त्रता हरायो धेरै पढेर फराकिलो संसार निर्माण गर्ने सपना सङ्कुचित दायराभित्र सीमित रह्यो घरको हरेक निर्णय र सल्लाहहरूमा मेरो अस्तित्व र विचार सुन्ने थियो मानु म मान्छे नै होइन मलाई त्यति महसुस भयो मान्छेहरू बोरो अभावमा बाँच्न सक्दा रहेछन् तर आफ्नो अस्तित्व नहुने ठाउँमा बाँच्न निकै कठिन हुने रहेछ सायद मेरो सहनशीलतामा प्रेम र समर्पणलाई सबैले कमजोरीको रूपमा लिए ठुलो घरमा बस्ने मान्छेहरूको सोचाइ कति सङ्कुचित हुँदोरहेछ झुपडीमा बस्ने मेरो बाबु आमाले त्यो ठूलो घरको सङ्कुचित सोचाइ बुझ्न सक्नु भएन तर पनि म मन बुझाएर आफूलाई स्थापित गर्न खोज्दै थिएँ पाले पाप मारे पुण्य भन्दै बाबाआमाले मेरो हात थमाएका मेरो श्रीमानका व्यवहार पनि बिस्तारै परिवर्तन हुँदै गयो उहाँले मलाई अमानवीय व्यवहार गर्न थाल्नुभयो अत्ति भएपछि कतिपटक म माइती गएर बस्न थालेँ र कहिले माइतीबाट मान्छे बोलाएर सम्झाउने पनि गरेँ केही लागेन लाखौँ कोसिस गर्दा पनि मैले उहाँलाई असल मान्छे बनाउन सकिनँ एक दिन त उहाँले रक्सी खाएर नराम्रोसँग कुटपिट नै गर्नुभयो म ज्यान बचाउनैकै लागि पनि माइतीमा गएँ केही हप्ताको माइती बसाएपछि मलाई बाबा मम्मीले र दाजुभाइले पनि मलाई नै सम्झाउनु भयो छोरी मान्छे पृथ्वी हो सहनुपर्छ तिमीलाई पनि गल्ती थिए होला घर बिगार्नु हुँदैन तिमी आफ्नो घर जाऊ जसरी पनि सहेर घरबार सम्हाल्नु माइती मेरो लागि निकै साँग्रो भइसकेछ सा सा। म चुपचाप आफ्नै घर फर्किएँ सहन सक्ने जति सहेँ तर पनि उहाँको हरकत फेरिएन म मा आफ्नै मान्छेबाट असुरक्षित भएँ घर सम्हाल्न निकै कोसिस गरेँ तर पनि अन्तिममा को निर्णय गर्न मलाई बाध्य पारियो, अदालत पुगेर हाम्रो सम्बन्ध टुग् केही गरुङ्गो र केही हलुका मन लिएर म माइती मा गएँ मलाई लागेको थियो म स्वतन्त्र उड्ने चरी जस्तै भएँ अब खुल्ला आफ्नै संसारमा रमाउन सक्छु आफ्नै दुनियाँमा हराउन सक्छु आफ्नो जिन्दगीको निर्णय म आफै गर्न सक्छु तिन वर्ष अगाडिको कथा यहाँ आएर उल्ट्यो मेरो विवाह भएको दिन सबैको मन उज्यालो थियो म अँध्यारो थिए आज मेरो मन उज्यालो हुँदा सबैको अनुहारको बत्ती निभेको थियो ती अँध्यारोभित्रको अँध्यारो विचार पनि बिस्तारै बुझ्दै जान थाले बाबा मम्मीलाई छोरीले घर गरेर खान सकिनँ भन्ने चिन्ता सायद दाजुभाइको अनुहार विवाह गरेकी छोरीले अंश लैजाले भन्ने चिन्ताले मन अँध्यारो थियो त्यसो त आफन्त पनि मेरो उज्यालो मनबाट खुसी थिएनन् पहिलो घरबार बिग्रियो बिचरीको अब दोस्रो किन राम्रो होला र भन्दै छिमेकका मान्छेले मलाई बिचरीको दर्जामा उभ्याउन थाले म नदीको गहिराइबाट उम्केर सागरको गहिराइमा डुब्न पुगेँ मैले आदर्श र उच्च ठानेको समाजको नाङ्गो रूप देख्ने अवसर पाएँ माइती घरमा फेरि विवाहको कुरा चल्न थाल्यो पटक विवाह भएकी छोरी कहाँ माइतीमा बसेर हुन्छ जस्तो भयो भने दोस्रो विवाह गर्नुपर्छ भनेर भन्ने समाज र आफन्त नै थिए बाहिर आदर्श देखिने समाजको कालो रूप मैले धेरै पटक देखिसकेको थिएँ मलाई मेलापात पानी पँदेरो र विभिन्न सामूहिक गप एउटा घर गार गरेर खान नसक्ने निरीह केटीको रूपमा हाँसोको पात्र बनाइयो प्रायःजसो आफ्ना र छिमेकीतिरका मान्छेले विवाहको कुरा ल्याउँथे कोही श्रीमती बितेका कोही बच्चा नभएका कोही अपाङ्ग मान्छेको प्रस्ताव आउँथ्यो मेरो उमेर समूहका केटाको प्रस्ताव कसैले पनि ल्याएन मेरो इच्छा र चाहना विपरीत जबरजस्ती विवाह गराइदिएर यहाँसम्म आइपुग्नुमा मेरो नै के गल्ती थियो र मेरो हितैसी साथीहरू अझै कलेज पढ्दै थिएँ म कसरी दोस्रो दर्जाको बन्न पुगेँ मलाई माग्न आउने लुक्ने मान्छेहरू लगभग चालिस वर्ष कटेका मात्रै हुन्थे मैले कसैको पनि कुरा स्वीकार गरिनँ दाजु बाउजू छिमेकी सबैको अनुहारमा ग्रहण लागे न समाउने डाली थियो न त टेक्ने आँगो म बेसहराको अवस्थामा पुगेँ सबै परिवार आफन्तको व्यवहारको प्रभाव साना भाइबहिनीहरूमा पनि परिसकेछ फोपो आउनुभयो भनेर खुसीले दग्ने भाइ बहिनीहरू मलाई अर्कै दृष्टिले हेर्न थाले यस्तो व्यवहारले मन छिरा चिरा भयो त्यसपछि ममा अचानक विद्रोही भावना आयो अन्तत, अन्याय अत्याचार र असमानताले सीमा नागेपछि विद्रोह आफै जन्माउँदो रहेछ के समाज आफन्त र परिवारको काम विवाह गरिदिने मात्र हो र हाम्रो आफ्नै सपना र निजी जिन्दगी छैन खालि अरूकै खुसीमा रमाइदिनु पर्ने के हामी कठपुतली मात्रै हौँ र कुरूप समाजको आदर्शमा अल्झिएर कति चेली कलकलाउँदो जवानीसहित मृत्युको मुखमा पुगेका छन् मसँग क्षमता आत्मविश्वास सपना र ऊर्जा छ फेरि किन अपमान सहेर बस्नु आखिर मेरो लागि विवाह एउटा दुर्घटना थियो सकियो बितेका कुरा सम्झेर आगामी दिन कहाँ सुन्दर हुन्छ र मलाई एउटा बङ्गालोबाट निस्केर फेरि अर्को बङ्गालोमा फस्न ठिक लागेन मैले दोस्रो दर्जाको नागरिक भएर यो गुरुप समाजमा बस्नु उचित ठानिन ठानिनँ यसकारण माइतीघर छोडेर पोखरा जय। पोखराको बसाइ पनि त्यति सुखद थिएन बेला बेलामा पुरानो घाउले चस्का दिन्थे तर आफूलाई कहिले पनि विचलित हुन दिइनँ प्राइभेट स्कुलमा पढाउँदै मैले पनि आफ्नो पढाइलाई अघि बढाएँ अहिले म एमए गर्दैछु राष्ट्रिय दैनिकहरूमा नियमित जस्तो लेख रचना प्रकाशनमा आउँछन् अहिले म सोध्छु आफ्नो जिन्दगीको निर्णय आफै गर्न सक्नुपर्ने रहेछ अरूले गर्वेका निर्णय र अरूले देखाएका सपना क्षणिक हुने रहेछन् म आफ्नो जिन्दगीसँग अत्यन्तै खुसी छु मलाई मेरो व्यक्तिसँग कुनै गुनासो छैन यो समाज र राष्ट्रको लागि केही गर्ने लक्ष्य लिएको छु डियर लेखक तपाईँले मेरा सबै मुस्कुराएको फोटा देख्नु भएन मुस्कुराएर बाँच्ने बानी नै परिसक्यो म खास मेरो व्यक्तिगत कुरा कसैलाई पनि सुनाउँदिनँ तर किन किन तपाईँलाई चाहिँ नभनी बस्नै सकिनँ म आफ्ना विगत लुकार कसैसँग पनि सम्बन्ध बनाउन चाहन्न कता कता हामी नजिकैको आभास भएर मेरो विगत छर्लङ्ग पारेको मेरो कुरालाई तपाईँले जसरी पनि लिन सक्नुहुनेछ मेरो कुनै गुनासो छैन समाजबाट अपहेलित भए श्रीमानसँग डिभोर्स भए सबैको हेलाकी पात्र तर मीठा सपना र आत्मविश्वासहित केही गर्ने जागर भएकी एउटी नारीलाई स्वीकार्ने आँट तपाईँ जस्तो कुमार केटामा छ भने यो दिलको ढोका तपाईँको लागि सदा खुल्ला रहने रहनेछ